तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने अनि त्यही अनुसार आफ्नो जीवन अगाडि बढ़ाउने त आखिर हामी सबैले हुने होइन अघि बढ़ौमा आज हामी सधैँ जस्तै विश्वका तीस भन्दा बढ़ी भाषामा अनुवाद भइसकेको के पुस्तक जनाथन गलिवलका साहसिक कार्यहरूबाट जानाथन अर्थात जुजुमानका अनुभवहरू कथाका रूपमा सुन्छौं यी कथाहरूमा व्यक्त जुजुमानका अनुभवले हामीलाई बजार उध्यमशीलता र यससँग सम्बन्धित नीतिबारे बुझ्न मदत पुर्याउने विश्वास लिएका छौं तर त्योभन्दा अगाडि विदेशमा शिक्षा आर्जनको नाममा विध्यार्थीसँगै विदेशी रहेको नेपाली रूपैयाँ र नेपाली जनशक्तिको कुरा गरौन अझ भनौ यो चिन्तालाग्दो विषयमा केही समाधान पनि छ कि खोजौन युवा शक्ति कुनै पनि समाज अनि राष्ट्रको दरिलो शक्ति हो यसको अभावमा कुनै पनि देश समृद्ध र आर्थिक रूपले सबल बन्न सक्दैन यसैले भएका युवा शक्ति यदि विदेशी हो भने यसले मुलुकको समृद्धि र आर्थिक विकासमा असर त पर्ने नै भयो विदेशी नीहरू उतैको नागरिक भएर बस्नकै लागि जान्छन् कोही भने रोजगारीका लागि जान्छन् अनि कोही अध्ययनका लागि विदेशीनुका अरू पनि कारण हुन सक्छन् तर आज हामी पढ़ाईको लागि विदेशी नै युवाहरूको सन्दर्भमा नै छलफल गर्छौं नेपालीहरू विदेशमा पढ्न जाँदा यहाँको कति धेरै पैसा बाहिर जान्छ यसबारेमा त राम्रो हिसाब किताब नै भएको छैन तर साँच्चै भन्ने हो भने विदेशमा अध्ययन गर्न जानेहरू सँगसँगै नेपालको निकै ठूलो धनराशि पनि विदेशी मुलुकहरूमा गइरहेको छ सँगसँगै नेपालका दक्ष अर्धदक्ष जनशक्ति पनि आर्थिक रूपमा सबल हुन भन्दै विदेशीन्छ अव सक्षम मानव संसाधनको अभावमा नेपालमा शैक्षिक संस्थाहरू कल कारखाना र उद्योग व्यवसायमा ठूलो असर त पर्छ नै यसले नेपालको पुजी पलायन भएर पुँजी निर्माणमा ठूलो असर गरेको छ भने अर्कोतर्फ दक्ष जनशक्तिको अभावमा समग्र देशको उत्पादकत्वमा नकारात्मक असर परेको छ संचार माध्यमहरूमा आउने समाचारलाई मात्रै आधार मान्ने हो भने पनि नेपालबाट वार्षिक रूपमा लगभग बीस हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेशिन्छन् नेपाली विद्यार्थी विशेष गरी अमेरिका अस्ट्रेलिया बेलायत जर्मनी जस्ता देशहरू जाने गरेको पाइन्छ यसरी विदेशी भूमिमा पढ्न जाने विद्यार्थीहरूले करिब 27 अर्ब नेपाली रूपियाँ बाहिर पुर्याउँछन् प्रजातन्त्रको पुनर्स्थापनापछि नेपालमा पनि निजी क्षेत्रको लगानीमा विद्यालय महाविद्यालय र प्राविधिक तालिम सिकाउने संस्थाहरूको स्थापनामा स्था पनि वृद्धि भएको छ यसका अतिरिक्त काठमाण्डु विश्वविद्यालय पोखरा विश्वविद्यालय पूर्वाञ्चल विश्वविद्यालय जस्ता ठूला क्षेत्रीय विश्वविद्यालयको स्थापना पनि भएको छ यी विश्वविद्यालयहरूसँग सम्बन्धन लिएर धेरै प्रशासनिक र प्राविधिक कलेजहरूको स्थापना भएका छन् यसले स्वदेशमै शिक्षाको अवसर दिलाए तापनि नेपाली विद्यार्थीहरूको विदेशमा गएर उच्च शिक्षा लिने आकांक्षामा भने कमी ल्याउन सकेन यसरी नेपाली विद्यार्थीहरू वैदेशिक अध्ययनका लागि जानुको अर्को मुख्य कारण देशभित्रको राजनैतिक सङ्कट पनि हो राजनैतिक अस्थिरताकै कारण बन्द हडताल जस्ता नकारात्मक कुराहरू संस्कृतिको रूपमै विकसित भइरहेका छन् यसले देशभित्र गुणस्तरीय शिक्षा हासिल गर्ने चाहना भएकैलाई पनि त आवश्यक वातावरण दिएको छैन नि अब आफूलाई आर्थिक रूपमा सफल बनाउनका लागि पनि त विद्यार्थी विदेशीको ओरपरकै उदाहरणबाट हेर्न बुझ्न सकिन्छ नि यसले पनि राजनैतिक स्थायित्व कायम गरेर आर्थिक अवसरहरू नेपालमै सृजना गर्न सक्यो भने यसरी विदेशीएका जनशक्ति पनि आफूले आर्जन गरेको पुँजी र सिप लिएर स्वदेश फर्कन्छन् यसबाट देशलाई दोहोरो फाइदा हुन्छ भारत चीन लगायत अरू देशहरूमा पनि अहिले यही प्रक्रियाबाट सिप्र पुँजी भित्रिएर आर्थिक विकास भएको हो नि अध्ययन र अरू सिलसिलामा देश बाहिर गएका गैर आवासीय नागरिकहरूको सहयोगमा नै उद्योग कल कारखानाको स्थापना र प्रत्यक्ष वैदेशिक लगानीमा यो देशको आर्थिक र सामाजिक विकास सम्भव भएको हो नेपालले पनि राजनैतिक स्थिरता कायम गरेर ऊर्जा संकट चन्दा आतंक आदि समस्याहरूको हल गरेर गरी दिने राष्ट्रको निर्माण गर्न सक्यो भने तेही प्रक्रियाको माध्यमबाट नेपाल पनि समुन्नत राष्ट्र विदेशमा उच्च शिक्षा आर्जनको नाममा विदेशी रहेको नेपाली पुँजी र नेपाली जनशक्तिले नेपालको आर्थिक विकासलाई कति पछाडि धकेलिरहेको छ त यसैबारेको यो प्रस्तुतिपछि अब जुजमानको कथा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 कोही खुट्टाले हिँडेर अनि कोही घोँडाले टेकेर यस अगाडि नै जुजुमानले त्यो बिरानो टापुमा अग्ला मानिसहरूले बढ़ी कर तिर्नु परेको र बढ़ी कर तिर्नुबाट बस्नका लागि मानिसहरू आफूलाई होचो बनाउन घुँडाले टेकेर हिड्ने गरेको अनुभव त सँगाली थियो त्यसैले यो कुराले उनलाई धेरै अचम्मित तुल्याएन त्यो पार्कको बीचमा एउटा ठूलो ढिस्कु थियो अनि पार्कभित्र पसेका सबै मानिसहरू त्यही ढिस्को वरिपरि जमा हुँदै थिए राम्रै भयो हामी अलिक छिट्टै पुग्यौं जमुनाले भनिन् चाँडै नै यो ठाउँ हाम्रा महान अन्वेषकको अनुयायीहरूले भरिनेछ सबैजना उहाँको कुरा सुन्न चाहन्छन् नि उनीहरू पनि त्यही खाँसे चौरमा चचुक्क बसे त्यहाँ भएका सबै अनुहारहरू महान अन्वेषकको पर्खाइमा थिए जुजुमानले उनको पछाडिबाट एकजना मानिस बोलेको सुने आश्चर्य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 ती महान अन्वेषकले प्रश्न सोध्ने युवकमाथि कर्के नजरले हेरे सम्म कसैले पनि उनलाई हाँक दिने हिम्मतै गरेका थिएनन् हलुका बतासले पाथरु हल्लिएको आवाज मात्रै त्यो बगैंचामा सुनिएको थियो त्यसपछि महान अन्वेषक गर्जँदै जुजुमान र भीड़तर्फ खनिए स्वतन्त्रता नै मानव जगतले भोगेको सबैभन्दा ठूलो बोझ हो चर्को स्वरमा चिच्याउँदै र हात टाउको उठाएर उनले भने स्वतन्त्रता नै सबै बन्धनहरूमध्ये सबैभन्दा शक्तिशाली बन्धन हो किन अरूले आफलाई के ठानलान् भनेर वास्तै नगरी जुजुमानले दृढ रूपमा प्रतिवाद गरे महान अन्वेषकले जुजुमान तर्फ फर्की जोडदार रूपले फेरि भने स्वतन्त्रता भनेको पुरूष र महिलाहरूले काँधमा बोक्न नसक्ने अति नै गरूङो बोझ हो किनभने यसमा मन र इच्छाको प्रयोग गर्नुपर्छ पीड़ा र भएको चिच्याहटसँगै महान अन्वेषकले उनलाई चेतावनी दिए स्वतन्त्र विचारले तपाईंहरू आफैलाई आफ्नै कर्ममा पूर्ण जिम्मेवार बनाउनुहुन्छ भीड़ उनको कुराले भयभीत थियो कसैले भयभीत वातावरणबाट मुक्ति हुन आफ्ना हात कानभन्दा माथि उठाएर थपड़ी बजाए तपाजुमानले दृढ़ भएर सोधे अन्वेषकले अब एक कदम पछाडि हटेर अनुहारलाई कोमलतामा बदल्दै नरम भाषा प्रयोग गर्न थाले एककासी उनले आफ्नो खुट्टाको नजिकै रहेको बिरुवा उखेले मेरा प्यारा भाइबहिनीहरू मैले बोलेका कुराको खतरा तिमीहरूले महसुस नगर्न सक्छौ तिमीहरूले एकपटक आफ्ना आँखा बन्द गर र यो सानो बिरूवाको जीवनबारे कल्पना गर त उनको आवाज नरम हुँदै गयो र यसले भीड़मा पनि अलिकति सजिलोपना ल्यायो जुजुमान बाहेक सबैले आफ्ना आखाहरू राम्रोसँग बन्द गरे र ध्यान मग्न भए मन्त्र पार्दै महान अन्वेषकले उनीहरूलाई एउटा चित्रको व्याख्या गर्न थाले यो सानो बिरुवा ठूलो रूखको सानो रूप हो जुन माटोमा जरा गाडेर पृथ्वीमा अडेको हुन्छ यसको कामको लागि यो उत्तरदायी हुँदैन यसका क्रियाकलापहरू पहिले नै निश्चित हुन्छन् आहा रूखको आनन्द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 यिनीहरू कसैले नै आफ्नो इच्छाको गरौं भारीबाट पीड़ित हुनुपर्छ किनभने तिनीहरूले विकल्पहरूको सामना गर्नुपर्दैन यसैले उनीहरू कहिले गलतै हुन सक्दैनन् केही त्यो भीड़मा गुनगुनाउन थाले हो महान अन्वेषकज्यू त्यस्तै हो त्यस्तै हो अनि केहीले त थपडी पनि बजाउन थाले ती बहुआयामिक व्यक्तित्व ठानिएका नेताले सिधा र अग्लो भएर उभिँदै भन्दै गए आँखा खोल्नुहोस् र आफ्नो वरिपरि हेर्नुहोस्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 मैले तपाईँहरूलाई दिएको निर्देशन घर घरमा पुर्याउनका लागि प्रयास थाल्नुहोस् मेरो विजय निश्चित छ तपाईको निर्णयकर्ता शासकहरूको परिषदमा हुनेछ भीड़ पनि उनको समर्थनमा जोड़ले चिज्यायो खुब जोडले चिज्यायो अनि सबै एकैसाथ उठे र चारै दिशातर्फ फैलिन थाले उनीहरूमा गल्ली को पहिला पुग्ने त भन्ने तछाड हुन थाल्यो त्यहाँ जुजुमान र महान अन्वेषक मात्रै बाँकी रहे यस अगाडि नै रक्सीले अलिअलि माथिसकेका डुबी चौरमा हल्का घुरी रहेका थिए जुजुमानलाई भने त्यो सबै दृश्य देखेर विश्वास नै लागेन उनी त्यो भीड़को बहुल ठिपना र त्यो कालो कपडा लगाउने मानिसको अनुहारलाई पालैसँग नियालिरहे अन्वेषकले पनि टाढातिर हेरे जस्तै गरेर जुजुमानपट्टि फर्के जुजुमानले सन्नाटालाई चिर्दै फेरि एउटा प्रश्न तिर्चाए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 तिमी के मन पर्च तिम्रो अनि मई नौ अति प्रश्न सोधी पड़ने आवश्यकता रह नबोली जुजुमान खाली भईस पार्कट बाहर निस्के महान अन्वेषक भाई मान भनी एका ती मानस हाँ को हाँसोले मान उन स्वतंत्र बजार यात्रा अनुभव आज हामी यो सँगै आजका लागि कार्यक्रम अघि बढौंको अन्त्यमा हामी आएका छौ समी फाउनको सहकारीमा हामीले यो स्तम्भ तयार पारेका हौ भोलि कार्यक्रम सेवामा रोटरीमा अघि बढ़ौंको अर्को अङ्क लिएर हामी फेरि बारे थप जानकारी र कार्यक्रमका पहिलेका अङ्कहरू डब्ल्यूड फेसबुक डट कम फोर्ड स्ल्यास क्यापिटल एजीआई क्यापिटल बीएडीएचएनमा तपाईँ सुन्न अनि डाउनलोड गर्न सक्नुहुन्छ